ola redio arpa khalai gaya sun tala khilne सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साजर बिहान बिहान पख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किन्छ अनि सोरिलो भाकामा नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय यो जम्बु प्याक लिएर आज उपस्थित भएका छन् जस्ट फर इन्जोयको पालो हो यति बेला भने यति बेला जम्बो प्याक लिएर असारको यो दिन त्यसो त आज धान दिवस परेको छ किसान दाजुभाइहरूलाई भ्याइ नभ्याइ छ माना खाएर मुरी उब्जाउने बेलाको तर्खरमा जुटिरहनु भएको छ त्यसैले हामी यहाँ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरजको स्टुडियोमा पनि आज जम्बु प्याग नै उपस्थित भएका छौँ सा मेरो साथमा हुनुहुन्छ आज सहकर्मी साथीहरू र सँगसँगै आज हजुरबा पनि हुनुहुन्छ गत वर्षको यो असार पन्ध्रमा हजुरबाले निकै रमाइलो पनि गर्नुभएको थियो हामी पनि तपाईँको खेतसम्मै आइपुगेर तपाईँको आलिमा कतिपल्ट चिप्लेका पनि थियौँ तपाईँसँग सहकार्य गरेर खेत रोपेका पनि थियौँ भौसे बनेका पनि थियौँ त्यही कुरा आज हामी फेरि पनि गर्छौँ हजुरबा कस्तो लाग्दैछ आज असार पन्ध्र धान दिवस हौ हेरौँ कान्छु अब यो असार पन्ध्र एकदमै हिँड लाइराखेर होइन अब यसपालि पनि अब चिप्लिन्थ्यो कि भने डर त लाइरहेको बाहिर पानी पर्ला पर्ला जस्तो त लगाइराखेर होइन अब चिप्लिहाल्यो भने यसपालि स्याहाउनु पर्थ्यो है नातिनुहोस् न हजुरबा यसपालि त हामी धेरैजना पनि छौँ तपाईँको सुरक्षाको लागि पनि हो हो सँगसँगै हामी आज बााउसी पनि गर्छौँ खेत रोपाइ पनि गर्छौँ रोपारहरू पनि लिएर आउँछौँ तपाईँको माझमा बिना पारिश्रमिक सुन सुनल कान्ति अब यो बुढेस ताल पनि लायो होइन ना? अब नाता नातिन पनि अब ठुलो ठुलो हुँदैछन् अब यसपालि चाहिँ हजुर बसी नगर्ने हो कि भनेर चाहिँ सोचिरहेको किन भन्दाखेरि यो ढाँट दुख्ने समस्या धेरै बढ्यो कि दिवस फेरी यता हेर्नु बाबसे गर्नुपर्छ भनेर पछाडि पछाडि सरेको कि दिवसलाई त मैले जानेछु नि हेरेको छु यसलाई त घाँटीमा समान म आज हिलो दल्नेसम्म डल्छु हजुरबा घाँटी यो के भन्छ हजुरबाको पालातिहरूले गर्ने कुरै भएन त्यहाँ हजुरबाको बुढो हड्डी कति खेवा लगाएको कि भने अझै भने अलिकति दया माया छैन भने त्यही त नि यो माया गर्ने भनेको मलाई यो राजन नातिले भाइ कहिले माया नगर्ने भयो कि सुझाव राजन नातिले पछाडि घरको पछाडि यस्तो कुरा काटिरहन्छ राजा नातिको हजुरवाला थाहा सब कुराहरू र तपाई तपाई साथी तपाईँहरू पनि तपाईँको आफ्नो खेतबारीसम्म हामी आइपुगेको हेर्न चाहनुहुन्छ हामीसँग कुराकानी गर्न चाहनुहुन्छ अनि तपाईँको खेतमा आएर हामीले गरेको भाउसे हेर्न चाहनुहुन्छ अनि हाम्रा रोपारहरू सुजिता सुजाले रोपेको हेर्न चाहनुहुन्छ भने पनि हामीलाई कल गर्नु शून्य र अर्को नम्बर पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा गरेका छौँ र फोन सम्पर्कमा आएर आज धान दिवसको बारेमा केही बोल्ने इच्छा चाहना छ र हाम्रा किसान दाजुभाइहरूलाई शुभकामना व्यक्त पनि गर्न सक्नुहुन्छ त्यसको लागि पनि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस प्रविधिमा हुनुहुन्छ दही चिउरा खाँदै <laughs> है एक्लै एक्लै दही चिउराटी है जे पनि हुनुहुन्छ अब दही चाहिँ मजाले खानुपर्छ यसपालि भन्दै हुनुहुन्छ त्यही त भनेर कति मन परेको त्यही भएर पनि आजभोलि पेट अलिक ठुल्ठुलो हुँदै आए रहेछ हरिजी है मलाई यहाँ गडाङ गुडुङ गरेको आवाज पनि आइरहेको छ कतै यो दहीचुरा बढी भएर पेटको बचाइर आऊ <laughs> कि अब त्यस्तो चाहिँ नहोला त्यस्तो भइहालेको रहेछ भने चाहिँ अब यो जीवन जलपानी चाहिँ दिनुपर्ला जस्तो छ है अरू होइन होइन त्यस्तो पनि भएन होला यो आजभोलि यो फिटिङको जमाना छ त्यही भएर अलिकति फिटिङ लोगा लाउनु भएको छ अझ त्यही भएर होला अलिक पेट चाहिँ ठुलो देखिहाल्छ है मुखमा मेरो नात नातिनी यो दहीले होइन अब यो कान्ठुले चाहिँ यो घरबाट बिहान के लाएर आयो भन्दाखेरि लगली भन्यो नातिनीहरूले लाउने होइन यो के कुरा गरेर होला है सोच्छ बिहान नगरेको मान्छेलाई त्यसो भन्ने त्यही त नि यो हेर नि यो दाईलाई त्यसो पनि भन्नुहुन्छ यो नातिनीहरू पनि कस्ता हुन्छ फेरि यो अब यो भइसक्यो बिह त भइसक्यो मलाई थाहा अब आशीर्वाद दिने नै हजुरबा अनि हजुरबाले थाहा नभएर कसलाई थाहा हुने हो र सुजिताको कुरा नपत्याउनुहोस् है एकछिनपछि छोराछोरी नाति नाति न पनि छ बिसको भनेर भनिदिन्छ होइन सुजिता जस्तो खाले मान्छे तपाईँलाई थाहा छँदैछ साथी शून्य र शून्य छपन्न लागि खुल्ला गरेका छौँ यो बाटो आउनुहोस् जस्ट इन्जोय गर्छौँ हामी जस्को आज असार पन्ध्र पनि अब कसरी रोपाई गर्नुहुन्छ तपाईँ हामीसँग रमाउन चाहनुहुन्छ इच्छा राख्नुहुन्छ भने पनि तपाईँले हामीलाई बोलाउनुहोस् हामी तपाईँको त्यो खेतमै आइपुगेर रमाइलो गर्ने प्रयासमा हुनेछौँ यदि तपाईँ आफ्नो आफन्तदेखि टाढा हुनुहुन्छ विदेशमा गएर बस्नुभएको छ कति टाढा गएर आफूले रोपार गर्न पाएको छैन भने पनि आफ्नो गाउँघरको सम्झनाको लागि भयो भने आफ्ना इष्ट्रो मित्र दाजुभाइहरूलाई आफ्नो सम्झना समर्पणहरू पनि राख्न सक्नुहुनेछ शून्य र शून्य छपन्न पाँच तिसठी तिन यति बेला कोही सहभागी हुनुहुन्छ हामीलाई निम्ता दिनको लागि हो अथवा हामीसँग सन्देश सम्झना व्यक्त गर्नको लागि को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छौँ हामी को हुनुहुन्छ कहाँदेखि विष्णु दाई कुरा गर्दै हुनुहुन्छ स्वागत गर्छौँ हजुर नमस्कार हजुर <स्था> नमस्कार नमस्ते हजुर विष्णु दाई के भइराखेको छ हामीले आवाज सुन्न सकेका छैनौँ हजुर नमस्ते विसुन्त मिलाउने प्रयासमा सुझा खेत्रोप सुजिताको त पुरै नगरमा होइन मेलै सरलै भ्या मजाले याद छ नि त्यो अनि पछि त्यो भ्याइने बेलामा चाहिँ खाजा खाना आउनु सुजिता भन्दाखेरि बिउजेको है झले हाँस्छ त्यतिखेर दिउँसै पनि सुत्ने क्या मङ्सिरमा होइन कि असारमा रोपिन्छ कि हुन्छ यति बेला कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छ हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ कृष्ण मन्दिरबाट शुभ नाम दिवस कस्तो भइरहेछ कहिले हुँदैछ तपाईँहरूको तपाईँको घर चित्ने हो मङ्गलपुर हुनुहुन्छ है भनेपछि त्यतातिर रोपाईँ हिजो अस्तिबाट सुरु भयो भन्नुभएको कि अझ हुन बाँकी छ भन्नुभएको रोपाईँ कस्तो भइराखेको छ कृष्ण मन्दिरतिर अनि कति पर्म लगाउनु भयो त पर्म लगाउनु भएको छ कि पारिश्रमिक लिएर हिँडिराख्नु भएको छ कति पर्म कति पर्म लगाउनु ए अनि सुनाउनुहोस् नयाँ नौलो के छ ए एकदम ठिक छ सर कसैलाई सम्झना राख्न चाहनुहुन्छ सर है हाम्रो लम्जुङ बस्ने अब आफ्नो साथीहरू छन् लम्जुङमा र आफ्नो सम्बन्धमा राजा साथीहरूमा त्यो रामबहादुर चौधरी जम्मै जम्मा चिन्नु नचिन्नु जम्मै जन्मैमा सम्झु सरुसी लाग्यो भने सुटिन्छ नमस्कार नमस्कार सुरज विका हुनुहुन्थ्यो कृष्ण मन्दिर मङ्गलपुर देखि उहाँसँग कुराकानी भएको छ तपाईँ पनि आज असार पन्ध्र धान दिवसको दिनमा रोपाइ सुरु गरिराख्नु भएको छ भने हामीलाई पनि सम्झनुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न सम्पर्क गरेर हामी तपाईँको खेतबारीसम्म आएर रमाइलो कुराकानीको साथमा तपाईँको खेत एकछिन रोप्छौँ एकछिन भविष्य पनि गर्छौँ होइन सुजिताले यसपालि चाहिँ सपनामा होइन विपनामै रोप्छिन् कि भन्ने आशा हो नबोलाए पनि हामी आज जान्छौँ हामी सहकार्य गर्छौँ हाम्रा प्रिय श्रोताहरूको माझमा गएर किसानहरूको हजुरबा पनि हुनुहुन्छ यस्तो हजुरबाले यो उमेरमा आएर पनि तपाईँको तपाईँहरूले चाहिँ पक्कै पनि बोलाउनै पर्छ हजुरबाको चाहिँ अन्तिम अन्तिम जस्तो छ है अब के हु नहुने अरे कानु कहाँ अन्तिम भने हौ अब धेरै बाँध्नु अन्तिम भनेर हुन्छ त्योखेरि हेर हजुरबा धेरै बाँध्नु पर्छ भने कहाँ कहीँ हेर दुई चारवटा वृद्ध भत्ताले मान्छेलाई के गराइदियो त्यस्तै छ कि के भयो दिवस जाने भयो अब यो खेतमा लगाएर यता ढकाल दियो भने उनीहरू नभाँचि हाल्दियो भनेर कोरको गोचीबाट कुचु कुचु तोर्ने उयो छ मैले थाहा चाहिँ छैन थापेको एकदम सही कुरा गरेर एकदम एकदम मैले थापेर हजुरबालाई नै दिन्छु के त्यो थापेर राजा नातिले गोचीमा हालिदिन्छ अनि गोठीबाट निकाल्ने काम नि फेरि उसले स्वागत गर्छ हजुरबाट मुना भट्टराई मुनाजी के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ कुन लेभल अथवा कति कक्षामा पढ्दै हुनुहुन्छ आठ कक्षामा कस्तो चलिरहेको छ राम्रै छ राम्रै भनेको चाहिँ कस्तो कक्षामा प्रथम द्वितीय तृतीय स्थान हासिल गर्नुहुन्छ ल ठिकै छ जस्तो होस् राम्रो गरेर पढ्नु होला पढ़ाई पढाइभन्दा ठुलो केही पनि छैन अनि आज असार पन्ध्र धान दिवसको दिन दो के छ तपाईँकोतिर रोपाई रोपाई छ कतातिर छ वरिपरि नै छ कि तपाईँको आफ्नै छ कि आफ्नै छ हामी आउँछौँ है त्यतातिर अमेलिया भनेको कति टाढा पर्यो अनि दही चुरा खानुभयो कि भएन भनेर सोध्नु भएको छ सुजिताजीले खालि खानेकै कुरा आउँछ सुजितालाई अब थोरै भएर नपुग्दाखेरि सुजिताजीलाई त्यही भएर पनि सोधिहाल्यो ज्यान हेर्नु नाकस परेको जाने ल सुजिताजीलाई होला है सुजाला <उजु> बनेर अनि हजुर भनेदेखि <laughs> नातिले मात्रै खाइ पुग्ने रहेछ है <नी> अनि कार्यक्रममा आउनु भएको छ शुभकामना सन्देश सम्झना के छ राख्न सक्नुहुन्छ हुनाजी हराउनु भयो क्या सन्देश सम्झना केही छ भने राख्नुहोस् कसैलाई सम्झन चाहनुहुन्छ भने चा पनि सम्झन पन सक्नुहुन्छ के केही पनि छैन हुन्छ खुसी लाग्यो तपाईँ फोन सम्पर्कमा आउनुभयो हामीसँग कुराकानी गर्नुभयो अहिले केही बेर भेट हुन्छ होला पनि अहिले भने छुट्टिन्छौँ नमस्कार मुना भट्टराई हुनुहुन्थ्यो अमेलियादेखि आज रोपाइन्छ भनेर पनि भन्नुभएको छ है हामी सबैजना सबैजना जानुपर्छ दही सिउँ र खाने हेतुले चाहिँ सुजी त आउँदैछ होइन सुजा चाहिँ रोप्छु भनेर कसै त बुढो भएको हजुरबालाई चाहिँ ढाड वाग भजाउने सु दिवसले गराएछ त्यही भएर म चाहिँ हजुरबा म छु नि हजुरबा हजुरबा यो मैले सानो पढ्दा सानो हुँदाखेरि किसानको रहर भन्ने एउटा नेपाली कथा किताबमा कविता पढेको थिएँ होइन मैले अनि असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा भनेर चाहिँ मैले त्यहाँसम्मको चाहिँ वाचन गरेको छु अब यो काँदाको शोभा हलो र जुवा भनेर चाहिँ भन्नु त कसरी भन्नु काँदाको शोभाबाट हजुर हजुर काँदाको शोभाजु जीवन ओराली नातिन कसको लागि मुख्य यो कुकुर किन होला उहाँलाई स्वागत हजुर नमस्कार को आजुर? आजुर या.. बद्री किसानुसी लाग्यो एउटा किसान आइसक्नु भएको छ हामीसँग कुराकानी गर्नुको लागि अनि रोपाई कहिले छ रुपाई कहिले छोपाई यसपालि पानी पनि अलिकता पछि पर्ला जस्तो छ झरी पछि लाग्ला जस्तो छ है अनि आज धान दिवस दही चिउरा खाने दिन पनि परेको छ रोपाइ भए पनि नभए पनि दही चिउरा खानुपर्छ भन्ने एउटा मान्यता छ के छ दही चिउराको चाँजो पाँचो अनि चिउरा त लिएर आउनु पाइन्छ होइन जतै दतै बाटो हजुर अब हजुर बिजुरा थियो मलाई भन्दा नि सुजी त दाँत उदाएर बसेको छु नि हुन्छ कार्यक्रममा आउनुभएको छ शुभकामना सम्झना के छ राख्न सक्नुहुन्छ हजुर मेरो अब सम्झना अब के छ बुवा मम्मी दाजुभाइहरू आया पिठा बहिनी दिली प्रसाद गौतम रामचरण गौतम कृष्ण भाइ सुभाष गौतमहरूलाई म धेरै धेरै सम्झिन्छु दिदीहरू बहिनीहरू सब पोखरा बहिनीहरू अब हाम्रा चिनेका दिदी बहिनीहरूलाई धेरै धेरै सम्झना हुन्छ भने अब आप यसरी अब के भनौँ अरू त किसान दाजुभाइहरूलाई पनि शुभकामना छ पनि भन्नुहोस् न हुन्छ कार्यक्रममा आउनु पनि निकै खुसी लाग्यो अहिले भने सुटिङ नमस्कार हजुर हस् ल हामीले यहाँ बाह्रदेखि बद्री गौतम हुनुहुन्थ्यो उहाँसँग पनि कुराकानी भयो र दही चिराको चाँजोफाँजो हुँदैछ अरे है सुविता दिनु पर्दैन ना, है नाति बस्नुहोस् है अब एकछिनपछि जाने अनि टन्न लागेको त्यसो त दही चिउराले शरीरमा ऊर्जा दिने भएकोले पनि आज धान रोपाई सँगसँगै दही चिउरा खाने प्रचलन पनि रहेको छ बिसिन्दै खाइराख्नु भएको छ सुनेअनुसार चाहिँ सुजिताले चाहिँ तिन दिन भातै खास छैन अरे होइन आवाज पनि सान सानो छ मलाई बल्ल पुष्टि भयो क्या कुरो चाहिँ आज खाने भनेर अनि तिन दिनदेखि भात नखाकेन बस्ने त <laughs> को पेटमा चोकदेखि भट्टराई कुमार पढ्दै कति कक्षा अथवा कुन लेभल पढ्दै हुनुहुन्छ भनेपछि वा हजुरबाको के भन्छ यो डाइनै पाटो परेको अब हाम्रो हजुरबा पनि कृषि नै पढ्नुभएको कि हाम्रो हजुरबालाई फरुवा कोदालो कुद्रो सबै खेलाउन आउँछ अनि कुमारजेज अनि के छ त्यतातिर रोपाएको छ आज कति खुसी र कति रमाइलोको कुरो स्कुलबाटै धान रोप्दै हुनुहुन्छ अनि तपाईँ रोपा त्यही त नै आलु लगाउने आलि लगाउनु त अलि अगाडि नै हो नि त यतिखेर त झ्याप गएर बााउसे गर्नु बेला भइसक्यो त आलि लगाउनु त अलि पहिल्यै हो ए लगाएर बसिसके आज चाहिँ प्योर पाउँछ होइन सुजिता र सुजाला त फेरि अब बिगाउँ बिग्र चाहिन्छ त्यहाँ कति छ स्कुलको अब सुजिता र सुजाला चाहिँ धेरै चाहिन्छ कि जग्गा त्यो रोपाएर एकैछिन भ्याइदिन्छ कि ए ल यति भएपछि आउने नै भयो यिनीहरू मेरो सन्देश छ म कुमार तपाईँहरूलाई सम्झिन चाहन्छु अन्त मेरा सरहरू अङ्कुर सर अति सर दिपिका म्याम अनि अरू कुमार भट्टराई भनेको चाहिँ मेरा साथीहरू सबलाई सम्झिन चाहन्थ्यो हुन्छ कुमारीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भोलि सुटिङ छ नमस्कार सुब्बा चोकदेखि कुमार भट्टराई हुनुहुन्थ्यो उहाँ पनि आज कछ्यानौमा पढ्नुहुन्छ एग्रिकल्चर डिएर पढेको छु आज हामी आफ्नै बारीमा चाहिँ रोपाइ गर्दैछौँ प्र्याक्टिकल गर्दैछौँ भन्दै हुनुहुन्छ यहाँनिर चाहिँ अब दहीचुराको कुरो आएन सुजिता टेन्सनमा कुराकानी गर्छौँ कहाँदेखि को हुनु स्वागत गर्छौँ हजुर जुप्पानी चारदेखि गणेश भट्ट गणेशजी के छ ठिकै छ कतिमा पढ्नुहुन्छ गणेशजी भुसी बसल <laughs> उठ्नुहस् कि आज त असार पन्ध्र धान दिवसको दिन छ उठेर यसो बासे सौसे गर्नु जानु पर्यो घाँटे भनिसकेपछि आजको मेलो सकियो भोलि पनि जानुपर्छ है पर्म पर लगाउन दिवसले पनि चार पाँच पर्म लगाएर आइसकेको छ दिवस भात पनि आउनु होला ठेला उठाए बिचरा कहिले नगरेकोले कुटोले गर्दाखेरि ठेला उठाएर <laughs> अनि आज रोपाइ छ भन्नुभएको छ त्यता तपाईँको आफ्नै रोपाई छ कि यता साथीभाइको छरछिमेकी कसको रोपाई छ ए अनि तपाईँको रोपाई चाहिँ कहिले हुँदैछ भनेपछि टाइम लाग्छ अझै केही समय लाग्छ है हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको शुभकामना सन्देश सम्झना के छ राख्न सक्नुहुन्छ हुन्छ कार्यक्रममा आउनुभयो निकै खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार गणेश भट्ट जुफानी चारदेखि हुनुहुन्थ्यो उहाँ पनि कुराकानी गरेर गइसक्नु भएको छ हजुरबा के हो भनेको तपाईँ बोल्दै नबोलिकन बस्नु भएको छ हजुरबा ठगेर लाग्यो हो र औ हेरेको थियो अलिमा हिँड्दा हिँड्दा हिँड्दा हिँड्दा यो बहुत के भन्छ अलि लाउँदा लाउँदा नि यो नातिलाई भनेको उता हेर न यो कि कता गएर बोक्यो भनेदेखि त्यो पोहोरको फरुवामा चाहिँ त्यो धार लगाउनु पाइएन कि हजुर त्यसैले गर्दा पनि तपाईँलाई अलिक गाह्रो भयो होला है अब के गर्ने हेर त्यहाँ धार लगाउन जानु सकेनन् अब दिवस नातिले लगाएको दिवस नाति ना। ना। कता हिँडेँ कता हिँडे भाइ मान गएर मुरी फलाउने दिनमा चाहिँ हिँडिरहेको होइन एउ कुरो फाइदा पनि भएको छ कि दिवसलाई चाहिँ होइन अब अरू साथीहरूले चाहिँ दिवसको साथीहरू चाहिँ जम्मै जान चाहिँ जिम जाने जिम गरेर चाहिँ पाखुरा साखुरा बनाउने यो बजे पनि होइन हजुरबासँग चाहिँ होइन पैसा माग्दै थियो जिम जान्छु भनेर एक केटा त खेतमै जा त्यहाँ जिम होइन म त जिम गएँ अब फरुवा खेला त्यसै बन्छ भनेर भन्नुभएको थियो हजुरबाले ठ्याके त्यस्तै भयो कि पाखुरा कतरा सलमन खान राख्नुपर्दा अब सुजिताले चाहिँ खालि दही चुरा दही चुरा मात्रै खाने भनेको भनी छ होइन अब पोहोर असार पन्ध्रमा थाहादेखिबाट सुमान हुनु खानै पाएको छैन अरे यसो अब यसो गाउँको मान्छेले दियो भने मात्रै खान पाउनु अरे एकदम चार पाँच दिन भएरै भएको थिएन त हजुर <laughs> तपाईँ आज असार पन्ध्रको दिनमा आज धान दिन दिवस मनाउँदै हुनुहुन्छ आफ्नो खेतबारीमा धान रोप्दै हुनुहुन्छ भने पनि हामीलाई सम्झनुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा सम्पर्क गरेर हामीलाई बोलाउन सक्नुहुन्छ हामी तपाईँको त्यो रोपाईँ भएको ठाउँसम्म आएर हामी कुराकानी गर्छौँ तपाईँसँग प्रत्यक्ष कुराकानी हुन्छ रेडियो अर्पण एक सय र सँगसँगै दुईजना रोपार पनि लिएर आउँदछौँ हामी बााउसेहरू त सधैँ छौँ रमाइलो हुन्छ आज भव्य रमाइलो हुन्छ धान दिवसको दिनमा है दुईजनाको चारवटा हातले धेरै नै रोपेर भ्याइन्छ भन्ने कुरो गरिरहेको छ है यति बेला भने कार्यक्रममा एउटा असारै भाका सुन्नुपर्छ भनेर चाहिँ भर्खर मात्र प्रविधिमा आउनुभएका धुवालामिसाले बताउनु भएको छ बिष्णु को सहयोग भैया है दुईजना मिले कसिभा असारे भाका कोई कोई असारे भाका फेरी आने रेडियो अटम सुन छुपू र छुपू जुपु, हिलोमा धान रोपेर बनाई कुलो लगाई पानी आएर गढौला भनेर सानी पटुकी रातो बाँधेर झरे कि धमिलो खोला बाडीले होला कसरी तरे कि किसानको रहरबाट यो कविता वाचन गरिरहेका छौँ लगभग आधा भएको छ अरू बाँटी वाचन गर्नको लागि यति बेला म सहकर्मी सुजालाई पनि आग्रह गर्छु गालामा साना पसिना दाना गालामा दाना मोती पानी, कसरी हाली जुनाले अरु हजुरबाले वाचन गरेको त मलाई साह्रै मन सुनौला बाला भुलेर होला झुलेर होला क्या हजुर सुनौलो बाला झुलेर होला भुइँलाई छोएको फलेको हाँगो कहाँ छ र ननुही रहेको हिमाल हाँस मिलाइ सेत दाँतको लहर किसान बने जहाँ पाल्ने यो मेरो रहर सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी, नगरी काम पुग्दैन खान साँझ र बिहान किसानको रहर भन्ने शीर्षकमा रहेको यो कविता आज पुरै वाचन गऱ्यौँ निकै रमाइलो लागिरहेको छ यो कति सुमधुर भनेको चाहिँ कति गणप्रिय पनि छ कि यो होइन शब्द शब्दमा कतिवटा किसानको आवाजहरू चाहिँ बोलिएको बडो राम्रो कविता वाचन गर्नुभयो हजुरबा सगर्मी सुझा सुजिता दिवस सबैजना हामीले त पढेको मात्र हो आज धान दिवसको दिन असार पन्ध्र दही चिउरा खाने दिन पनि परेको छ दुर्भाजी पनि खाँदै हुनुहुन्छ कन्ट्रोलमा बसेर अब उनी कार्यक्रमबाट बिदा लिने बेला पनि भइसकेको छ है छैन अब यसो हुनु त अहिले बिदा नलिएदेखि हामी फेरि हाम्रा किसान दाजुभाइको खेतबारीमै पुगेर कसरी कुराकानी गर्ने सुझाव उहाँ अझ रमाइलो हुन्छ है त्यसैले हामी उता जानुको लागि हामी तर्कर गर्दैछौँ बाह्र बजेपछि हामी तपाईको आफ्नै खेतमा आएर कुराकानी गर्छौँ कार्यक्रमबाट बिदा लिनुपर्छ है यति जेलसम्म हजुरबा पनि आउनुहुन्छ हामीसँग बााउसो रोपार सबै कुरा छ आज कृष्ण मन्दिरदेखि सुरज बिगा आउनुभयो अमेलियादेखि मुना भट्टराई अमेलिया बाह्रदेखि बद्री गौतम सुभाषुकबाट कुमार भट्टराई जुटपानी चारदेखि गणेश भट्टाउनुभयो आ, फोन गरेर आउनुभयो सबै सबैलाई धेरै धेरै दे धन्यवाद फोन प्रयास गर्नुभयो होला कति साथीले उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार फुलो पाँच मेगा हर्ज सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु सुनेर साथ दिनुभयो सुनेर साथ दिनु हुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुभयो ध्रुव लामी विष्णु श्रेष्ठ उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै म सुझा गौतम र म दिवस मगर रिल को, को साथी राजन दिल गुरु एक तैयू को खेत बारीमें भेटने भाषा का साथ अभी छुट्टी हास् नमस्कार भोटा चाहिँ दम्बी खातिरलाई सम्झिए कान्छी नरोएना दिले जो राटु खान्छ खुटुखुटु कान्छी नरोए को रा पानी हो